एउटा इरानी चराबुल नपिउनेलाई पिलाएर बानी पारेछौ नपिउनेलाई पिलाएर बानी पारेछौ मुटुमा नै हो आगो झोसी खरानी पारेछौ नपिउनेलाई पिलाएर बानी पारेछौ काँडा जस्तो तिखो थियो बोली बचन उसको काँडा जस्तो तिखो थियो बोली बछन् उसको मैनसरी पगालेर पो लौ दामी पारेछौ मुटुमा नै हो आगो झोसी खरानी पारेछौ चैतको त्यो खडेरीमा सुकेको पाखालाई चैतको त्यो खडेरीमा सुकेको पाखालाई भिजाउ भने मुसलदारे पानी पारेछौ मुटुमा नै हो आगो झोसी खरानी पारेछौ राम्रैसँग झुक्किए म त हिजो उसले भन्थ्यो राम्रैसँग झुक्किए म त हिजो उसले भन्थ्यो ठुली तिमीलाई दिन्छु भनी सानी पारेछौ मुटुमा नै हो आगो झोसी खरानी पारेछौ कता कता डुली हिँडे कारागार ती खोज्न कता कता डुली हिँडे कारागार ती खोज्न दिलको छेउमै मेरो राजधानी पारेछौ नपिउनेलाई पिलाएर बानी बारे पारेछ मुटुमा नै हो आगो जोसी नुवाकोट विदुर नगरपालिका आठ केौरिनी घर हुनुभएकी भगवती खनालको यो गजल बाछन सँगसँगै उज्यालु रेडिनेटरको रात्री प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी दिनेश निरौला र म प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित भएका छौं शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभरात्रि उज्यालो रेडियो नेटवर्कको रात्रिपुति बुलबुल अन्तर्गत आजको साँझमा मैले जसको गजल वाचन गरे यो पहिलो चरणको बुलबुल उहाँकै साथमा हामी प्रस्तुत गर्छौं नुवाकोट विदुर नगरपालिका आठ केवरिनी गराउनु भयो भगवती खनाल गजलकार भगवती खनाललाई स्वागत छ हाम्रो कार्यक्रममा धन्यवाद मैले तपाईँलाई चिनेकै छैन भन्दै किनभने बाहिर भर्खर पाँच मिनटको चिन्जान भयो तपाईँलाई कवि सुमित्रा रिमालले कवि तथा गजलकार सुमित्रा रिमालले मसँग चिन्जान गराउनु भयो र आज भर्खर भेट्दैछौँ हामी भगवती खनाल यति थाहा छ तपाईँ सानो बच्चाहरूलाई भनौँ न शिशु कक्षा भन्छन् शिशु कक्षामा पढाउनु हुने शिक्षिका हुनुहुन्छ यो नयाँ खालको पढाइ आजभोलि मन्टेश्वरी विधि भन्ने चलन छ नि यसको शिक्षिका हुनुहुन्छ सम मात्रै बुझेको छु गजल कतिवटा लेख्नुभयो के के विषयमा लेख्नुहुन्छ जस्ता कुरा के पनि थाहा छैन ल सुरु तपाईँबाटै गरेँ के के गर्नुहुन्छ भन्नुहोस् त म चाहिँ यो तिनदेखि विशेष गरी तिनदेखि पाँच वर्षसम्मका बच्चाहरू जुन बाल कक्षा भन्छ त्यसमा ती बच्चाहरूलाई चाहिँ म करिब दस वर्षदेखि पढाइरहेको छु दस वर्षदेखि दस वर्ष भयो अहिलेसम्म दस वर्ष लाग्यो अब पढाइरहेको छु तपाईँ आफूले चाहिँ पढेको विषय के हो मेरो मेजर इङ्ग्लिस हो मेजर इङ्ग्लिसमासम्म पढाउन थाल्नुभयो म यहाँ एसएलसी दिएदेखि नै पढाउन सुरु गरेको हजुर निरन्तर भइरहेको निरन्तर भइरहेको छ भनेपछि त दस वर्षमा त एउटा ठुलो अनुभव भइसक्छ त्यो विषयमा हजुर साना बच्चाहरूलाई गर्ने व्यवहार अनि ती बच्चाहरूको संवेगात्मक विकासका बारेमा हरेक कुरा अनुभवकोटतिर पनि मन्टेश्वरी स्कुलहरू खुलेका छन् धेरै नै अहिले चाहिँ गभर्मेन्टले प्रत्येक स्कुलमा प्रत्येक गभर्मेन्ट एकता स्कुलमा चाहिँ एउटा बाल विकास केन्द्र हुनैपर्ने त्यो नीति नियम चाहिँ लागू गरेको छ र प्रत्येकमा छ कहीँ कतै छुटेकोमा पनि अब लागू गरिरहेको छ भनेपछि तपाईँले सरकारले दिएका केही तालिमहरू लिएर पनि थाल्नुभएको छ हजुर हामीलाई चाहिँ यो क्लास सञ्चालन गर्न अथवा यी बालबालिकालाई पढाउनको लागि चाहिँ पन्ध्र दिने जुन बेसिक ट्रेनिङ हो त्यो दिएर चाहिँ अनि हामीलाई पठाइएको अब अलिकति परिचय भयो बल्ल अब गजलकार भगवती खनालतिर लाग्छु म गजलकारको रूपमा गजल सुनाउनुहुन्छ शिक्षिकाको रूपमा परिचय हामीले गऱ्यौँ म एउटा राष्ट्रभापले उत्पोत एउटा गजल गाउने प्रयास गर्छु हिमाल भए हिमाल भएर भए तराई को झनके पीरा तराई को झनके पीरा मोती को मंदिर भय हिमालय शिव भाय लक्ष सबई छबई छ नेपालीर भए हिमालिर भएस बगाउ भए हिमाल फंशन माटो सम माटो नेपाली सुर भाये हिमालय शेर भाये पहाड़ तक दे भे हिमालय शेर भाए धन्यवाद रमाइलो मिठो स्वरमा फरक खालको स्वरमा हामीले सुन्यौँ साठीवटा भन्दा बढी रेडियो स्टेसनबाट एकैसाथ तपाईँ बुलबुल कार्यक्रम पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सुन्न सक्नुहुन्छ र हामी फरक फरक किसिमका आवाज र गजलहरूलाई लिएर आउने गर्छौं भगवती खनालको यो पृथक स्वर हामीले सुन्यौं गजल अब म कुराकानीतिर लाग्छु तपाईँले अहिलेसम्म गजल कति लेख्नुभयो होला गजल गिन्ती गर्ने हो भने त सुरुदेखि लाग्छ गर्ने भने हजार नागिसक्यो होला गिन्ती चाहिँ मैले गरेको छैन धेरैसँग गजल मात्रै लेख्नुहुन्छ कि अरू पनि लेख्नुहुन्छ म सुरुमा लेख्ने त मेरो गीत हो मैले मेरो सन्ताउन्न सालमा बाल कविता एउटा छापिएपछि कविता सँगसँगै गीत लेखेर दुई साल माघ चौध गते विमोचन भएको एउटा छुट्याइएका गुच्छा भन्ने गीती सङ्ग्रह पनि छ पहिला चाहिँ गीत लेख्न थालजलमा पनि आउनुभयो गजल कविता अनि अरू विधा पनि मुक्त पनि लेख्नुहुन्छ भनेपछि त चार विधामा कलम चल्छन् यो कविता अन्तर्गतका नुवाकोटमा कार्यक्रमहरू पनि भइरहन्छन् हजुर एकदम हुन्छ तपाईँ सहभागी भइरहनुहुन्छ म सहभागी हुन्छु कस्तो छ त तपाईँहरूकोतिरको गजल कविताको माहौल कार्यक्रमहरू भइरहन्छ माहौल राम्रो छ तर अहिले चाहिँ के छ भने मान्छेहरूमा एउटा कलम चलाउने मान्छेहरूमा पनि अलिक खुट्टा ताना तान भएको हो कि अब एक आपसमा मिल्ती नभएको हो कि भन्ने चाहिँ महसुस गरिरहेको छु मैले यो चाहिँ नेपालको सबै क्षेत्रमा बेला बेलामा देखा परिरहने समस्या हो यसलाई एकदम एकदम एक साहित्यिक समूहहरू छन् साहित्यिक समूहहरू छन् साहित्य प्रतिष्ठान नुवाकोट र म त्यसमा कार्यकारी सदस्य छु साहित्य समाज नुवाकोट त्यसै गरी मलाई नामहरू अहिले कन्फ्युज भए फेरि छन् विभिन्न छन् रेडियोहरूले वार पनि साहित्य कार्यक्रमहरू एकदम एकदम छ र ती कार्यक्रमहरूले साहित्यमा लाग्नेहरूलाई अझ धेरै आफ्नो उसमा सामग्रीमा निखार ल्याउन आफ्नो विधामा निखार ल्याउन सजिलो पारेको छ सजिलो पारेको छ एउटा फेरि रचना सुनाउनु त अब कुन सुनाउनुहुन्छ गाएर सुनाउने कि वाचन गरेर तपाईँको रोजाई म एउटा यो चाहिँ वाचन गर्छु हजुर त्यो <सवीजित्या> रित्तो डाली भोलि कहाँ लाग्छ त्यो रित्तो डाली भोलि कहाँमा लाग्छ भए नि खाली भोलि कहाँ लाग्छ त्यो रित्तो डाली भोलि कहाँमा लाग्छ भए खाली भोलि कहाँमा लाग्छ नरिसा तिमी रिसओ न रिसौ तिमी रिस हो ठानी ठुलाको गाली भोलि काम लाग्छ त्यो रित्तो डाली भोलि काम लाग्छ तिमीलाई माने मान्छन् तिम्रो त्यो ताली भोलि काम लाग्छ त्यो रित्तो डाली भोलि काम लाग्छ नफ्याक भयो पूजा सके पनि नफ्याक भयो पूजा सके भने पूजाको थाली भोलि काम लाग्छ त्यो रित्तो डाली भोलि काम लाग्छ ङ्ग हेर्दै रूपरङ्ग हेर्दै भोलि कहाँ लाग्छ त्यो रित्तो डाली भोलि कहाँमा लाग्छ भए निखाली भोलि कहाँ लाग्छ त्यो रित्तो डाली भोलि कहाँमा लाग्छ धन्यवाद यो चाहिँ तपाईँले वाचन सुरुवात र श्रेय दिनुपर्दा मैले बुलबुललाई नै दिन्छु यो सुनिरहँदाखेरि म पहिला गीत र कविता लेख्ने गजल बुझ्दै पनि म अनि पछि पछि के होला गजल बुझ्दै जाँदा भन्नुपर्दा त यहाँकै वाचन शैली अनि गजलका शब्दहरूले मेरो मन छोयो र अनि मैले गजल लेख्न प्रयास गरेँ मलाई भयो भयो होइन रेडियोबाट सुन्नु त्यो बाहेक फेरि दोहोरो कुराकानी गर्ने नजिकको गजल साथी चाहिँ को तपाईँको कुरा कानी भन्दा हाम्रो सुमित्रा सुमितसँग पछि हामी बच्चादेखिको साथी हौ हजुर स्कुलदेखिको हजुर बिचमा ग्याप भएर पछि भेटे तापनि तर गजल चाहिँ मलाई एकरो रूपमा सिकाएको चाहिँ रेडियोले नै हो र तपाईँलाई लेख्ने बानी बसा अनि गजल ठिक भयो कि भएन भनेर जाँच्नको लागि कसोटी हुन्छ नि त एउटा होइन कार्यक्रमहरूमा जानु पर्थ्यो कि साथीहरूसँग सोध्नुहुन्थ्यो कि कसरी जान्नुहुन्थ्यो यस्तो गजल ठिक भयो कि भएन भन्दा कति प्रतियोगिताहरू हुन्थे म सामेल हुन्थेँ त्यहाँ प्रतियोगीमा गइसकेपछि अरूका गजल सुन्थेँ म आफ्नो मेरो चाहिँ के रहेछ त कमजोरी त्यो पनि एक पक्ष अर्को पनि साथीहरूबाट सरहरूबाट पनि मैले गजलमा हुनुपर्ने के के हो त बुझ्दै गएँ हजुर सिक्दै अझै सिक्दैछु सिक्नुपर्ने धेरै छ नुहाकोट बेजुर नगरपालिका आठ केौरिनी घर हुनुभयो कि खनाल जो शिशु कक्षाहरूमा हुन्छ र गजल लेख्नुहुन्छ गीत कविता मुक्तक पनि लेख्नुहुन्छ आज काठमाडौँ आउनुभएको बेलामा हामीले बुलबुलबाट प्रस्तुत गरिरहेका छौँ अर्को गजल सुन्ने अब तपाईँको एउटा हेरबरू घाटमा सत्यता हुन्छ ककसको बातमा सत्यता हुन्छ हेरबरू घाटमा सत्यता हुन्छ फूल निहाल्दै काँडालाई छाडी फूल निहाल्दै काँडालाई छाडी भन्छौ तिमी हाटमा सत्यता हुन्छ हेरबरू घाटमा सत्यता हुन्छ आफ्नै जीवनी हो कसरी बुझ्यौ आफ्नै जीवनी हो कसरी बुझ्यौ अधेरी रातमा सत्यता हुन्छ हेरबरू घाटमा सत्यता हुन्छ ककसको बातमा सत्यता हुन्छ हेरबरू घाटमा सत्यता हुन्छ धन्यवाद बडा मिठो कति छोटा छोटा पनि भइरहेको छ मैले अलिअलि फेरि तपाईँतिर फर्केँ घरमा अरूहरू पनि लेख्नुहुन्छ कि तपाईँ मात्रै लेख्नुहुन्छ मेरो घरमा भन्नुपर्दा अहिले मेरो भदैनी पछि थोरै लेख्थिन् गीतहरू अरू मभन्दा ज्येष्ठ भने मेरो बुवा हुनुहुन्थ्यो उहाँले चाहिँ अहिले हुनुहुन्न उहाँले चाहिँ जस्तो धार्मिक कार्यहरू धार्मिक किताबहरू ल्याएर दिनुहुन्थ्यो पढाएर सुना भन्नुहुन्थ्यो त्यतिखेर लेख्न चाहिँ खासै लेख्नुहुन्न कतिजना हुनुहुन्छ घरमा को को हुनुहुन्छ मेरो चारजना दाजुभाइ दुईजना दिदी बहिनी चारजना दाजुभाइ दुईजना दिदी बहिनी एकै घरमा हुनुहुन्छ होइन अहिले त म र मम्मी मात्र हो घरमा उहाँहरू चारजना यो काठमाडौँमै हुनुहुन्छ तपाईँले बिहा गर्नुभएको छैन छैन अब अर्को एउटा गजल सुन्न मन लाग्यो र सोध्न मन लाग्यो यति राम्रो गजल लेख्ने मान्छेसँग त कहिले काहीँ गजलै लेख्नेहरूको पनि त आँखा आँखा चार हुन्थ्यो होला नि भएनन् कस्तो हुन्छ त्यो भने त्यो मनपर्ने पराउने त्यो फरक कुरा हो मन पराउने धेरै हुन्छन् र त्यो संयोग पनि मिल्नुपर्छ भनेपछि जुरेन पक्कै पनि अर्को गदल सुनाउनुहोस् न त अब क कसले कुरा प्रहार गर्छ भन्नै गाह्रो छ यसलाई म सगभर गाउनु प्रयास गर्छु भन्ने गु छ कसले कुरा सुर सुरा पहार जैसा बहने गारु छ अपने बडा मिठो राम्रो र रा फरक खालको मेलोडी र फरक खालको स्वरमा भगवती खनालको गजल सुन्यौँ हामीले नुवाकोट बिदुर नगरपालिका आठ केौरिनी उहाँको घर तपाईँलाई कहिलेकाहीँ स्कुलमा पढाउँदाखेरि अब शिशुहरूले त बुझ्ने कुरा भएन शिक्षक शिक्षक साथीहरू बिच चाहिँ गजल सुनाउनुहोस् न भन्ने खालको अफर आउँछ कि आउँदैन कस्तो छ भने म दुई हजार पैँसठी चाहिँ चौबिस गतिबाट जुन यो बाल विकासमा शिक्षण पेसामा संलग्न भएदेखि म त्यतिखेर चाहिँ पारिजात प्रावि भन्ने स्कुलमा पढाउँथेँ त्यतिखेर मलाई आफैलाई पढाउने शिक्षक केदार प्रसाद रिजाल हुनुहुन्थ्यो उहाँले चाहिँ मेरो लेखन कार्यमा त्यो चाहिँ राम्रो छ है तिम्रो पक्ष भनेर उहाँले हेर्नुहुन्थ्यो मैले निकालेको किताबहरू पनि अलि चासो दिएर पढिदिनुहुन्थ्यो र त्योभन्दा पर अरू शिक्षकहरूमा चाहिँ त्यो जुन इच्छा चाना नै भेटिनँ मैले उहाँलाई सुनाउने सुन्नु न भन्ने कुरा त के उहाँले हेर्ने त्यो मैले चाहना भेटिनँ त्यतिखेर र अहिले आएर म त्यहाँबाट ट्रान्सफर भएर चाहिँ बटुक भएर प्रावि त्यहाँ छु अहिले चाहिँ अहिले त्यहाँ भर्खर म यो बैशाखबाट नै सुरु गरेँ हो त्यहाँ त्यति त्यस्तो घुलमिल भइसकेको छैन भनेपछि बिस्तार बिस्तार घुलमिल भएपछि त्यो मौका आउन सक्छ आउन सक्छ आउने सम्भावना हामी लगभग अन्त्यतिर छौँ भगवतीजी तपाईँलाई यो कार्यक्रम सुनिसकेपछि कसैले सम्पर्क गर्न खोज्नुभयो भने सम्पर्क गर्न सकिन्छ एकदमै मलाई यो मेरो सृजनाहरू सुनिदिनु भएर चाहिँ उहाँले सुझाव सल्लाहहरू दिनु पऱ्यो भने मलाई अन्ठानब्बे एकसठी सैँतिस पैँसठी छ नौ उनासत्तरी अन्ठानब्बे एकसठी सडतिस पैँसठी यसमा फोन गर्न पनि सकियो तपाईँलाई फेसबुकमा पनि भेटिन्छ हो हजुर भगवती खनालाई सर्च गर्नु पऱ्यो अङ्ग्रेजीमा कि नेपाली भने अङ्ग्रेजीमा अङ्ग्रेजीमा बिएचएजी हस् हाम्रो कार्यक्रममा आउनुभयो धेरै धेरै धन्यवाद म एउटा तपाईँको गजल वाचन गर्दै यो चरणबाट विदा भएर अर्को चरणमा अर्को अतिथि लिएर आउँछु थरी थरी अभिनय गरी जान्छ जिन्दगानी थरी, थरी अभिनय गरी जान्छ जिन्दगानी त्यो बुढो रूख चाहिँ पछि मरि जान्छ जिन्दगानी फुल्छ अनि झर्छ राम्रो केही नराम्रो फुल्छ अनि झर्छ राम्रो केही नराम्रो के के यहाँ गर्छु भन्दै टरी जान्छ जिन्दगानी त्यो बुडु रूख चाहिँ पछि मरि जान्छ जिन्दगानी यता नाताउता नाता सम्बन्धनीता सम्बन्धनी कति कति रिष राग माया मोहभरि जान्छ जिन्दगानी त्यो बुडु रूख चाहिँ पछि परी मरि जान्छ जिन्दगानी कसले खै के हो र छाडी गए जानेले त कसले खै केलाने हो र छाडी गए जानेले त जसोतसो गरी गरी झरी जान्छ जिन्दगानी थरी थरी अभिनय गरी जान्छ जिन्दगानी त्यो बुढो रूख चाहिँ पछि मरि जान्छ चरा सीधा पूरा प्रश्न विचार उजालो रेडियो नेटवर्क बुलबुल एउटा ईरानी चरा बुलबुल बुल। सक्न्या भया मित्र जनऊ सकभर न सुनाया सक्न्या भया मित्र जनऊ सकभर न सुनाया यह कुरो यही मेटी जाऊ बरू घर सुनाया दारू खानो जुआ खेलो काम अद्द न भन्ू दारू खानो जुआ खेलो काम अद्द न मेरा घर में मर्या खबर न सुनाया यह कुरो यहीं मेटी जाऊ बरू घर न सुनाया नि लाने मिठो खाया पुरै सकल हो निको लाउने मिठो खानिया पुर्याइ सकल होइन विधुवा आमालाई आ आफ्ना रहर नसुना यो कुरो यही मेटी जाऊ बरू घर न बा यो परदेशी छोरा किन अरू सब सुना सुन्छु बा यो परदेशी छोरा कन अरू सब सुनाया सुन्छु बा यो परदेशी छोरा कन अरू सब सुनाया सुन्छु बुहारीको चल्याको छ अन्तै भनी चक्कर नसुना सकन्या भा मित्र जनौ सकभर सुनाया यो कुरो यही मेटी जाउ बरू घर यो खास भाषाको गजल सँगसँगै बुलबुलमा तपाईँलाई फेरि स्वागत छ हामीले अघिल्लो चरणमा बुलबुलमा जिला सुन्यौं र अबको दोस्रो चरणमा मैले लिएर आएको छु गजलकार लक्ष्मण राज बुढा दैलेखबाट उहाँ आउनुभएको छ काठमाडौँ घुम्न आउनुभएको बेलामा बुलबुल नियमित सुन्ने र रा राम्रा गजल लेख्ने गजलकारका रूपमा सत्र वर्षीय यी गजलकारलाई आजको बुलबुलमा लिएर आएको छु तपाईँलाई स्वागत छ लक्ष्म धन्यवाद तपाईँले कति भयो गजल लेख्नु थाल्नुभएको सत्र वर्षको हुनुभयो कति वर्षको लेख डेढ वर्ष जति भो दाई मैले सोह्र वर्षबाट लेख्नु थालेँ सोह्रबाट लेख्न थालेँ अलि साढे सत्र भयो त्यसरी हजुर दाइ दैलेखमा गजल कहाँ कहाँ सुनाउनु भयो अहिलेसम्म दैलेखमा स्कुलहरूमा सुना यो दाई अरु प्रोग्रामहरूमा कतै सुनाएको छैन यतै आरआर कलेजमा सुनाएको थिएँ अस्ति भर्खर यो कणाली गुन्जन कार्यक्रममा त्यति बेला बोलाउनु भएको थियो तपाईँलाई सुना हजुर लागि बोलाउनु भएको थियो कमल कमल कपिला को भन्ने दाजु हुनुहुन्छ एकजना उहाँ कालीकोटको हो उहाँले बोलाउनु भएको थियो एउटा पट सुनाउनुहोस् त अहिले ल मैले गजल सुरु गरेँ है ल मर् मैले नै धार लगाएर राखिदिएको हुँ छुरा तिम्रा मैले नै धार लगाएर राखिदिएको हुँ छुरा तिम्रा मलाई मार्ने इच्छाहरू नरौन् भनेर अधुरा तिम्रा मरे पनि यी सबैका हात काटेर मर्ने मन छ मरे पनि यी सबैका हात काटेर मर्ने मन छ प्यारी पछि फुटाउन नसकुन भनेर चुरा तिम्रा मलाई मार्ने इच्छाहरू नरौन् भनेर अधुरा तिम्रा सौतिनी व्यवहार गर्छौ किन वास्ता गर्दैनौ सरकार सौतेनी व्यवहार गर्छौ किन वास्ता गर्दैनौ सरकार नाजायज सन्तान हुन् र बैतडी बाजुरा तिम्रा मलाई मार्ने इच्छाहरू नरहन् भनेर अधुरा तिम्रा कसैले तिम्रै अगाडि जिस्कायो गयो प्रिया भन्छिन। अन्तिम से... कसैले तिम्रै अगाडि जिस्कायो गयो पिरिया भन्छन् कसैले तिम्रै अगाडि जिस्कायो गयो पिरिया भन्छन् शङ्का लाग्यो कपासका हुन् कि पाखुरा तिम्रा मैले नै तार लगाएर रा राखिदिएको हुँ छुरा तिम्रा मलाई मार्ने इच्छाहरू नरहन् भनेर अधुरा तिम्रा यो चाहिँ तपाईँले कहिले लेख्नुभएको गजल भर्खर लेख्या हो त एक दुई महिना अगाडि लेख्या भनेपछि नियमित लेखिन्छ गजल हजुर नियमित लेखिन्छ कति पुग्यो होला नि त डेढ सयसम्म पुगिसके दाइ गजल मात्र लेख्नुहुन्छ कि कविताहरू पनि लेख्नुहुन्छ गजल माट त लेख्छु दाइ अनि कहिले काहीँ उपन्यास लेख्ने रस लाग्छ भित्र त अब क कथाछ नि त दिमागमा यसो यो गजलमा लेख्न नसक्ने इमोसनल भावहरू चाहिँ त्यसमा लेख्ने गरिरहेको छ तपाईँको पढाइ चाहिँ कति भयो त अहिलेसम्म लक्ष्मणजी प्लस टू हुँदै बाह्र अहिले उतैमा गाउँमा पढिरह यहाँ ट्युसन लाग्न भनेर आओ एक दुई महिनाको लागि त्यो भएर अब काठमाडौँको धुलोले पुग्यो गाउँमा जानु पऱ्यो पुता चाहिँ धुलो उड्दैन उन्न धुलो धुवा त्यस्तो उन्न के उठ्छ के उठ्छ शान्त हुन्छ आवा उठ्छ चराहरू उठ्छन् अब कोइली बास्छ त्यति बेला, बेला गजल आउँछ त्यति बेला त गजल त काठमाडौँ आएपछि धुलोको गजल लेख्नु भयो धुलोको गजल त खासै लेख्या छैन एउटा लेख्या छु काठमाडौँ आएकै दिन लेख्या काठमाडौँ आएकै दिन फुर्यो गजल हजुर एउटा सेर मात्र पहिलोपटक हो काठमाडौँ यो पहिलोपटकको दा कस्तो लाग्यो त नागढुङ्गाबाट छिरिएपछि मलाई त अब पहिले देख्दा त अब थुप्रै अब बजार सर नदेखा मान्छे राम्रै लाग्यो पछि भित्रभित्र बजार सर कहीँ पनि देख्नुभयो सुर्खेत पनि देख्नुभयो सुर्खेत सिधै एकैचोटि गाउँबाट सुर्खेत आएँ सुर्खेतबाट सिधै गाउँबाट तपाईँ एकदम अर्ग्यानिकली आइपुग्नुभयो हजुर दाई सहरै पहिलोपटक देख्ने सहरै पहिलोपटक देख्ने भयो अनि कस्तो भयो यहाँ आइसकेपछि अब दिवस् राम्रै भयो दाई सबैसँग दाईहरूसँग भेट भयो ईश्वर दाई दाल अनि कोमलसँग दाईहरू अनि विद्या निर्देश पहाडी खकन होटल दाइहरूसँग डिडिया जिल्लाका उहीँ सुर्खेतमै भेट्नुभयो किर्तिपुर भेट्यो किर्तिपुर आउनुभयो बेला भेट्नुभयो हजुर किर्तिपुर नै हुनुहुन्छ अर्को सुनाउनुहोस् त अब मैले यो काठमाडौँ आदिन लेख्या हो एउटा सेर मात्र काठमाडौँ आएको दिनको छ हजुर ल ल त्यो चाहिँ सुनाउँ त त्यो त म छैन कि बोक्नु भएको छैन कि भनेर भन्नु नसकेको मात्रै त्यो काठमाडौँ आएकै दिन तपाईँ चाहिँ पहिलोपटक सहर देख्दाखेरि सुर्खेत देख्दै आउनुभयो त्यहाँभन्दा अगाडि अगाडि बढेर अरू सहर हेर्दै आउनुभयो अनि राजधानीभित्र छिरिसकेपछि त्यही दिन बेलुका गजल पुऱ्यो हुन्छ हो त एउटा सेर राजधानीको बारेमा अरू अरू अरू मनका कुराहरू मनका कुराहरू छन् सुनाउँछु कसैले सुनाए थियो तिम्रो कहानी पनि कसैले सुनाए थियो तिम्रो कहानी पनि अचमको छ तिम्रो बिक्रीमा राखिएको ज्वानी पनि अचमको छ बुहारी भन्दा पहिले घरमा नाति भिर्तिएपछि बुहारी भन्दा पहिले घरमा नाति भिर्तिएपछि बा भन्छन् यो छोराको आम्दानी पनि अचम्मको छ तिम्रो बिक्रीमा राखिएको ज्वानी पनि अचम्मको छ कहिल्यै टाढैबाट चिन्छन् कहिले चिन्दै चिन्दैनन् कहिले टाढैबाट चिन्छन् कहिले चिन्दै चिन्दैनन् यी आफ्नाहरूको भुल्ने बानी पनि अचम्मको छ कसैले सुनाएको तिम्रो कहानी पनि अचम्मको छ सपना देखाउँछ बोलाउँछ र जोगी बनाएर थापाउँछ सपना देखाउँछ बोलाउँछ र जोगी बनाएर थापाउँछ प्रिया तिम्रो विशाल राजधानी पनि अचम्मको छ तिम्रो बिक्रीमा राखिएको ज्वानी पनि अचम्मको छ कसको फोन आउँछ कता जान्छ के गर्छ भनेर कसको फोन आउँछ कता जान्छ के गर्छ भनेर यी श्रीमतीले गर्ने निगरानी पनि यमक छ कसैले सुनाएको थियो तिम्रो कहानी पनि यमक छ त्यहाँ बिक्रीमा राखिएको ज्वानी पनि यमक छ साढे वर्षको मान्छे बिहा पनि भएको छैन यस्ता गम्भीर गम्भीर कुरा कहाँबाट लेख्नुहुन्छ म दाई अब हेर्छु अनि जे जे भइरह हुन्छ एउटा पाठको रूपमा उसलाई नै राख्छु एउटा आफू भनेर सोच्छु भने लेख्छु दाइ म अब त्यसै बनाएर लेख्न आउन्न मलाई त्यो जे देखेँ त्यही लेख्नुपर्छ स्वर कति सानो हो तपाईँको अलि ठुलो भन्नु मिल्दैन भन्न मिल्छ कि अप्ठ्यारो अप्ठ्यारो लाग्यो फर्स्टचोटि स्टुडियोमा अलि अप्ठ्यारो त लागिहाल्छ भने काठमाडौँमा चाहिँ फर्स्ट चोटि हो कि अरू ठाउँमा पनि रेडियोको स्टुडियोमा पहिलोचोटि होइन काठमाडौँमै फर्स्ट चोटि हो दाई यो बुलबुलबाट नै फर्स्टचोटि हो बुलबुलबाट त फर्स्ट चोटि मलाई थाहा छ कि कुनै रेडियो स्टेसन होइन कुनै पनि छैन जानै गएकै छैन दाई रेडियो भन्दा राम्रो गजल लेख्नु हुँदो सरहरूले बोलाउनु भएन बोलाउनु हुन्न होला अब नेपालको माहौल जसले अगाडि मान्छे चिनेर छ अब यताउता मलाई त चिन्नु भएको थिएन त कसरी आउनुभयो तपाईँले अब मलाई डर लागे लागि पनि कुरा गरेँ नि त धेरै म्यासेज गरेँ एकदम सुर्खेततिर दैलेखतिर पनि डर लागि कुरा गर्नुभएको भए त पठाउनुहुन्थ्यो होला बोलाउनुहुन्थ्यो होला अब कुरा त गरेँ नि दाजु दा यो प्रदीप रतन दाईसँग डेली कुरा गरेर आउँछु रोसन परिवार दाई धनकुटाको हुनुहुन्छ उहाँहरूले सबैले माया गर्नुहुन्छ सिकाउनुहुन्छ यस्तो हो भाइ यस्तो हो यस्तो गर यहाँ नजा यो राखे हुन्छ भनेर माया गरिराख्नु भएको छ सानै उमेरमा धेरै प्रगति गर्दा कहिलेकाहीँ फेरि एकदम फुर्किने बानी हुन सक्ला है छैन दाई म केही गजलकारहरूमा त्यो स्वभाव आउँछ त्यो आउँछ होला तर मलाई लाग्दैन भाइ म त त्यस्तो गर्छु तपाईँ रमाइलो रमाइलो हँसिलो हुनुहुन्छ हसिलो फर्किने बानी भयो भने बिग्रिन्छ तपाईँले मलाई सुरुमा एउटा गजल कुन पढौँ तपाईँको भनेर सोद्धा तपाईँले यो सक्ने भया मित्र जनाउ सकभर नसुनायो भनेर यो पढ भन्नुभयो खस भाषाको केही विशेष कारण थियो यो विशेष कारणभन्दा पनि दाइ एउटा हाम्रो गाउँबाट दाइ विदेश जानुभएको थियो होइन त्यो भएर अन्तिम सेट छ नि तपाईँको त अघि राजधानीवाला गजरमा पनि अलिअलि योसँग कुरा मिल्छ जस्तो लाग्छ म पुरा सबै जे देख अन्तिम सेरको म अलिक सुनाइहालौँ बा यो परदेशी छोराकनाहरू सब सुनाया सुन्छु बुहारीको चल्याको छ अन्तै भनी चक्कर नसुना है हजुर यो त नेपाली समाजको ठुलो कुरालाई प्रतिनिधित्व गर्छ ठुलो कुरालाई गर्छ भाइ दाई विदेश जानु भएको थियो भाउजू लाग्नुभयो आफ्नो बाटो अनि त्यो भएर यसो त्यो आफ्नै उता सोच्नु भयो दाई मैले दाई भनेर सोचेँ अनि आफ्नै मौलिक भाषामा अब अर्को पटक यस्तै मौलिक भाषामा भाउजू बनेर सोचेर पनि लेख्नु होला अनि भाउजू बनाएर लेख्नुपर्छ दाई भाउजू बनेर लेख्या छु एउटा भाउजू नै बनेर त लेखा छैन केटी भनेर लेख्या छ सुनौ त पापीहरूको बस्ने ठाउँ हो भनी जमिन सम्झेर पापीहरूको बस्ने ठाउँ हो भनी जमिन समझेर, यो धरतीमा हिँड्दैनन् चराहरू घिन समझेर, भगवान् कहिलेसम्म भगवान् कहिलेसम्मै पुरुषहरूले हामीलाई हेर्नेछन् खाली बच्चा जन्माउने मेसिन सम्झेर यो धरतीमा हिँड्दैनन् चराहरू घिन सम्झेर गाउँमा श्रीमती अरू नै सम्झेर पहिला त उठ्छन् गाउँमा श्रीमती अरू नै सम्झेर पहिलो दौड्छन् खालि खाडीतिरै दौड्छन् श्रीमान ऋण सम्झेर यो धरतीमा हिँड्दैनन् चराहरू घिन सम्झेर अझै साउकी छोरी सम्झेर छोरो रात बिताउँछ अझै साउकी छोरी सम्झेर छोरो रात बिताउँछ बा रहिरहेका हुन्छन् साउलाई हरदिन सम्झेर पापीहरूको बस्ने ठाउँ हो भनी जमिन सम्झेर यो धरतीमा हिँड्दैनन् चराहरू घिन सम्झेर धन्यवाद बडा मिठो मिठो छ गजल अझै भाउजू बनेर लेख्नु भएन भाउजूको फिलिङ अझै आएन जस्तो मलाई लाग्छ तपाईँले निकाल्नुपर्छ यो फिलिङ अब यो यो चाहिँ मैले तपाईँलाई सन्दर्भ जोड्दै सुनाउनु सुनाउनुहोस् भनेका गजलहरू भयो तपाईँलाई मन लागेको यहाँभरिको भएको एकदमै मिठो गजल अब सुनाउन त जस्तो लाग्यो भने कुन सुनाउनु मन लाग्छ मैले सुनाउनु पऱ्यो भने यो गजल सुनाउँछ सुनाउनुहोस् त सुनाउनु परिसक्यो बेहोस भए लाग्छ आफ्नाले मर्यो सम्झे मलाई पनि बियोस भए लाग्छ आफनाले मर्यो सम्झिए मलाई पनि धन्न होस् आएछ न त जिउँदै जलाउने थिए मलाई पनि बियोस भए लाग्छ आफ्नाले मर्यो सम्झिए मलाई पनि धन्न होस् आएछ न त जिउँदै जलाउने थिए मलाई पनि यो सहरले उनलाई मार्त सामान बनाएर राखेको छ यो सहरले उनलाई मात्र सामान बनाएर राखेको छ यसको के जान्थ्यो रुपियाँ बनाइदिए मलाई पनि धन्न होस आएछ न त जिउँदै जलाउने थिए मलाई पनि खुसी छु सजिएर घोडा चढ्न नपाएने सजिएर घोडा चढ्न नपाएने तिम्रो बिहेकै दिन बाँसको डोलीमै भए पनि त सजाएर लिए मलाई पनि धन्न होस आएछ न जिउँदै जलाउने थिए मलाई पनि घाँटी च्यापेर आमाको पाउमा राखी गोली हान्नुहुन्थ्यो घाँटी च्यापेर आमाको पाउमा राखी गोली हान्नुहुन्थ्यो खबर गर्नु कतै सरकारका मान्छे भेटिए मलाई पनि धन्न होस आएछ सा नट त जिउँदै जलाउने थिए मलाई पनि माफ गर्दै यार साथी यसो भनेकी छ म पिउँदै पिउँदैन माफ गर्दै यार साथी यसो भनेकी छ म पिउँदै पिउँदैन जहर ल्याएर आउनु हजुरले रक्सी पिए मलाई पनि बेहोश भएँ लाग्छ आफ्नाले मऱ्यो सम्झिए मलाई पनि धन्न होस आएछ जिउँदै जलाउने थिए मलाई पनि धन्यवाद दाई बडा सा मिठो तपाईँले गजल राम्रो राम्रो लेख्नु कति कक्षामा पढ्दाखेरि गजल लेख्न सुरु गर्नुभएको त मैले दस कक्षा पढ्दाखेरि स्टार्ट पहिलोपटक कसको गजल लेख्नुभयो मतलब कसको हेरेर लेख्नुभयो मैले पहिलो पटक यो बुलबुल बुल सुने अनि पहिला आठ नौमा पर्दाखेरि यो माधव खतिवटा दाईको त्यो बरमा लेख्नुहुन्छ उहाँको कार्यक्रम सुनेको थिएँ मैले बुझिनँ त्यहाँभन्दा पछि युट्युबमा सर्च गर्दाखेरि कमल शङ्कर दाईको भेटियो अनि त्यहाँभन्दा भन्दा गजल लेख्नु लागेँ अनि त्यो त त्यहाँभन्दा एउटा पनि कार्यक्रम छुट्टा छैन ईश्वर दाईको त अहिलेसम्म धेरैचोटि सुनिसकेका छु लक्ष्मण राज बुढा हुनुहुन्छ हामीसँग आज बुलबुलमा हामी उहाँलाई सुनिरहेका छौँ र उहाँका गजल बारेमा पनि कुराकानी गरिरहेका छौँ साढे सत्र वर्ष मैले दोहोऱ्याएर फेरि भन्दा फरक पर्छ लास्मणजी पर्दैन पर्दैन भएको उमेरै त्यही हो भएको उमेर नै त्यही घटाउन बढाउन मिलेन घटाउन बढाउन मिलेन कि साढे सत्र वर्षको उमेर भयो उहाँको दैलेख कुन ठाउँ तपाईँको घर ठाटिङ गाउँपालिका छ दैलेख कुन स्कुल पढ्नुभएको म पहिले त बाल कल्याण पढाइ अहिले अनि नौरो मा चाहिँ त्यो मालिका माभी पढेँ अनि एघार बाह्र चाहिँ कृष्ण माभीमा मा पढेँ दैलेखकै हो सबै सबै दैलेखको थिए त्यसपछि तपाईँ गाउँबाट सहर पस्नुभयो राजधानी ट्युसन पढ्न भनेर आउने क्रममा बिस्तारै सुर्खेत हुँदै कुन कुन सहर भएर आउनुभयो भन्दै जानुहोस् त म बिस्तारै सुर्खेत भए त अनि कोलपुर कोलपुरबाट अब त अब कहाँ पुऱ्यायो कहाँ पुर्या थाहा भएन सिधै काठमाडौँ राति नाइटमा थियो नाइटमा तपाईँलाई बुटवाल आएको चितन आएको भएन थाहै भएन है अब पहिलोपटक सहर पस्ने भन्नु भयो होइन त्यसपछि त्यो दैलेखबाट निस्काउँदाखेरि यो पहिलोपटक तटक अहिलेको दुई महिना भयो तपाईँ आउनुभएको तिन महिना जति तिन महिना जति भयो तपाईँ त्यसरी आउँदाखेरि कोसँग आउनुभएको थियो त म चाहिँ दाईको गाडी छ अनि गाउँबाट चाहिँ सुर्खेतसम्म एक्लै आएँ त्यहाँबाट अनि उता भरत पनरो दाल सुर्खेतबाट दा दाईले गाडीमा राखिदिनु भयो अनि कोलपुरमा आयो को। कोलपुर उता लम्कीबाट दाईको गाडी आयो आए। उसैमा आएँ दाइले पुर्याइदिनु भयो यहाँ एक्लै पुरै यात्रा गरेर आउनुभयो हजुर दाई सङ्घर्षमा भयो साढे सत्र वर्षको मेरोमा ठुलै सङ्घर्ष भयो ठुलै सङ्घर्ष भयो अर्को एउटा गजल सुनाउनुहोस् त यो चाहिँ मेरो उता सुर्खेतमा बस्नुहुन्छ दिक्पाल ढोकाया भन्ने मामा हुनुहुन्छ उहाँलाई साह्रै मन परायो गजल हो त्यो भएर वाचन गर्न चाहन्छु ल भनको मालिकको भरिया लाग्यो ल को मालिकको भरिया लाग्यो कलम हिँडेको बाटो हँसिया लाग्यो न आमा भन्यो न बहिनी बेचिदियो न आमा भन्यो न बहिनी बेचिदियो त्यो मान्छेलाई पैसा नै दुनियाँ लाग्यो कलम हिँडेको बाटो हँसिया लाग्यो आफूलाई समेत बेच्न बाध्य बनाउँछ आफूलाई समेत बेच्न बाध्य बनाउँछ मलाई सबभन्दा बेमान रूपमिया लाग्यो कलम हिँडेको बाटो हँसिया लाग्यो हेर्दा महिनौ खाना नपाएको चोरको जस्तो हेर्दा महिनौ खाना नपाएको चोरको जस्तो यो देशका शासकको हुलिया लाग्यो कलम हिँडेको बाटो हँसिया लाग्यो अन्तिमसेर नारीलाई नारी नै बोक्सी भनेर हेप्छन् नारीलाई नारी नै नारी बोक्सी भनेर हेप्छन् हेर्दा यो समाज बडा मलाई घटिया लाग्यो ल भन को मालिकको भरिया लाग्यो कलम हिँडेको बाटो हँसिया लाग्यो म सुमो किन हाँस्नुभएको यो गजल पढ्दा चाहिँ यो साह्रै मामालाई पनि मन पऱ्यो गाउँमा यस्तै यस्तै हुन्छ नि त भएर सबै अनुहारहरू सम्झिनु भयो तपाईँ सबै कहाँ कसलाई सम्झेर लेखेँ त्यति बेला पढ्दा अहिले त्यही याद आयो त्यही त याद आयो भाइ स्कुल पढ्दा तपाईँ सबभन्दा राम्रो गजल लेख्ने विद्यार्थीमा पढ्नुहुन्थ्यो कि के स्कुल लेख्दा कार्यक्रम हुन्थ्यो म सुनाउन डर लाग्थ्यो अनि लेखेर अरू साथीहरूलाई दिन्थेँ आँट पुग्दैन थियो आँट पुग्दैन थियो ल म लेखिदिन्छु तपाईँहरू वाचन गर्नु नि त भनेर अनि मेरो गजल लागेर उहाँहरूले आफ्नो नामबाट वाचन गर्ने आफ्नो नामबाट वाचन ती गजल अहिले अहिलेसम्म पनि एघार मैले त्यहीँबाट गजल त राखेकै छैन उहाँलाई दिइदिएँ एघारमा पढ्दाखेरि पनि एउटा त्यहाँ अर्को गाउमा यो साताला केही लक्ष्मीमाममा गजल अब त्यहाँको विदाय कार्यक्रम हुन्छ होइन एसएलसीको विदाय कार्यक्रम थियो त्यहाँ गजल लेखेर म जान्छ गएँ तर अनि मलाई सुनाउन आँटो पुगेन अनि एउटा साथीलाई डर नि त यो सुना तेरै नाम गरेर सुना मेरो कति डर नहुँदो रहेछ किन डराएको खै अब पहिल्यैबाट बच्चैबाट अब त्यस्तो कसैसँग बाहिर नगा नभल्या भएर हुनुपर्छ लागिसकेको छ भित्रभित्रै घुन प्यारा लागिसकेको छ भित्रै भित्रै घुन प्यारा पंक्षी खाइदिन्छन् सुकाए बिस्कुन प्यारा प्रदेशमा खुन बगाए झै पसिना बगाए प्रदेशमा खुन बगाए झै पसिना बगाए यही माटोबाटै फल्छ अरे सुन प्यारा पंक्षी खाइदिन्छन् सुकाए बिस्कुन प्यारा खान पाए कोइली भन्छन् नपाए काग खान पाए कोइली भन्छन् नपाए काग ति ती तिम्रो आफन्त हुन् कि को हुन् प्यारा पंक्षी खाइदिन्छन् सुकाए बिस्कुन प्यारा दोषीले न्याय निर्दोषले सजाय पाउँछ दोषीले <णली> न्याय निर्दोषले सजाय पाउँछ घटिया छ हाम्रो देशको कानून प्यारा पंक्षी खाइदिन्छन् सुकाए बिस्कुन प्यारा आफू बेचिएर भए पनि तिरौला उधारो आफू बेचिएर भए पनि तिरौंला उधारो ल्याएर आउनु दाल चामल नुन प्यारा लागिसकेको छ भित्रभित्रै घुन प्यारा पंक्षी खाइदिन्छन् सुकाए बिस्कुन प्यारा यो गजल लक्ष्मण राज बुढाको गजल हो मैले बुलबुलमा उहाँको गजल सुनाए उहाँका उहाँकै आवाजमा गजल सुन्दै उहाँसँग कुराकानी पनि गर्दैछौँ दैलेख उहाँको घर हो र काठमाडौँ पहिलोपटक आउनुभएको छ आज हामी उहाँसँग कुरा गर्दै गजलहरू सुन्दैछौँ अब कुन सुनाउने त रेडी पार्नुभयो हजुर रेडी पारिसकेँ ल सुनाउनुहोस् त यो गजल पनि मलाई साह्रै एकदम मन परेँदै भएसम्म खुसी किन्नु छ मैले पिर बेचेर भयसम खुशी किन्न छीर बेच राटा होस्या नाफा आखिर बेचेर बेचे जस्ते। देश का शासक देश का शासक जस्त यजारी मंदिर बेचे घाटा होस्या नाफा आखिर बेचे म किन्थे दुनिया किन्थ्यौ जिसरी म किन्थे दुनिया किन्थ्यो जसरी मर्ने भय भाग्यमानी तकदीर बेचेर घाटा होस्या नाफा आखिर बेचे मेरा मलामी किह आमदानी भईहाल Intent? मेरा मेरा मलामी किनिहाल्छन् आम्दानी भइहाल्छ तिमीले बसे हुन्छ वाटामा अबिर बेचेर घाटा होसिया नाफा आखिर बेचेर बा आज तपाईँ नै अरूले झैँ यस्तो भन्नुहुन्छ बा आज तपाईँ नै अरूले झैँ यस्तो भन्नुहुन्छ तपाईँलाई नै बचाएकी हौ यो शरीर बेचेर भएसम्म खुसी किन्नु छ मैले पिर बेचेर घाटा होसिया नाफा आखिर बेचेर धन्यवाद है <meitä> अब हामी अन्तिममा छौँ लक्ष्मणजी लक्ष्मण राज सा बुडा, साढे सत्र वर्षको गजलकार यति राम्रो गजल लेख्ने मान्छेलाई सम्पर्क गर्नु धेरैले खोज्नुहुन्छ होला कसरी सम्पर्क गर्ने तपाईँलाई मलाई कसैले सम्पर्क गर्नु खोज्नु हो भनेपछि मेरो फेसबुक आईडी छ एलएक्स एमएन लक्ष्मण आरएजे राज बियुडिएजे बुढा त्यहाँबाट पनि सम्पर्क गर्न सक्नुहुन्छ अनि मलाई सल्लाह सुझाव यस्तो हो भाइ अनि यहाँ सुधार्नुपर्नेछ यस्तो सल्लाह सुझाव हौसला दिनुको लागि अन्ठानब्बे त्रिहत्तर चौरात्तर सोह्र फोन नम्बर छ सजिलो रहेछ अन्ठानब्बे चौसठी त्रिहत्तर चौहत्तर सोह्र सोह्रमा सम्पर्क गर्नु सम्पर्क गर्दा हुन्छ ताइ म भेटिन्छु हस् धेरै धेरै धन्यवाद तपाईँलाई बुलबुलमा आउनुभएकोमा हजुर भाइ धन्यवाद भाइ हजुरलाई पनि मेरा रचनाहरू यहाँसम्म आएर जे होस् कहिले सधैँ डराउने मान्छेलाई आज यसरी डराउनु छैन हाँसेर हाँसेर वाचन गर्न सक्ने एकमत दिलाउनु भयो हजुरलाई धेरै धेरै धन्यवाद यो बुलबुल परिवारलाई पनि धन्यवाद हवस् त गजलकार लक्ष्मणराज बुढा दैलेखका गजलकारसँगको यो कुराकानी र गजल बाचनसँगै आजको रात्रिपसुति बुलबुलबाट उत्पादन सहयोगी मनोज विष्ट र म अच्युत घिमिरे बुलबुल बिदा हुन्छौ जाँदा जाँदै लक्ष्मणराज बुढाकै गजल बाचन गर्दै शुभरात्रि भन्छु र हात हातमा कफन मर्ने बेलामा बेला को आउँछन् को जान्छन् मर्ने बेलामा बिरामी बालाई वृद्धाश्रम छोड्ने छोरो बिरामी बालाई वृद्धाश्रम छोड्ने छोरो खुब खुवाउँछ अहिले मखन मर्ने बेलामा को आउँछन् को जान्छन् मर्ने बेलामा को आफन्तको पराई कसरी छुट्याउने को आफन्तको पराई कसरी छुट्याउने एक्कासी आएर रोइदिन्छन् दुश्मन मर्ने बेलामा को आउँछन् को जान्छन् मर्ने बेलामा तिमी अहिले नै मरिदिन्छु भन्छौ म कसरी मरौला तिमी अहिले नै मरिदिन्छु भन्छौ म कसरी मरौला मलाई चाहियो भने तिम्रो चुम्बन मर्ने बेलामा समाएर हात हातमा कफन मर्ने बेलामा को आउँछन् को जान्छन् मर्ने बेलामा एउटा इरानी चराबु